हर एक, रमाओ। मा। एक मेगा दिन बिहान एगार बजे खबर पशी सुनना भूल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 दर्शको नमस्ते सम्पुल्ना सम्पुल्ना सम्पुल्ना मैत्रीवा आवाजबाट सुन्न निम प्रतीक्षा अबोसी दाइ चाहिँ गासु द बाइ गबर्ड रेडियो सेसम रेडियो फोन एक्सचर द बान्स मेगहुस इनटु निटुनलाइन.com बाट हामीलाई सन्दुबाई त सर राजु पनि हामी आइ सकेका छम प्रोग्राम जस्ट फ्रेन्ज लिएर तपाईसँग भरपूर मनोरञ्जन गन्नको लागि रमाइलो गर्नको लागि हैन Yes, I am going to call you. You are calling me. Call me number 056563332 and 563333. Call me. Call me. So handsome boy. <laughs> <laughs> anyway, you are calling me. What are you going to ask? I am going to ask you to ask you about the topic. I am going to ask you about the topic. What is your question? I am going to ask you about the topic. I am going to ask you about the topic. सीमा तपाईँलाई गीत गाउनु आउँछु यसो लाग्छ गर्नुहोस् जस्ट न? जस्ट। गरौ न? आ, हो कि मिलेर एउटा मासु मुस्कुरायो भने मान्छे हाँस्यो भने एकदमै फाइदा हुन्छ त्यो अँध्यार जब हाँस नि किनकि अँध्यारमा पनि उज्यालो जस्तो लाग्छ भएको छैन हुन पनि सक्लाहरूमा जीवन चाहिँ जिउने कुरोमा त्यस्तै कुराहरू आइपुग्छन् ए राजु त धेरै रिसाउनुहुन्छ नि होइन होइन राज कककुलति सो हुन्छ अरे गाइले मिसकल गर्दा गर्दै छोड दिनुभएको छ राज ऋषि आएर चोपट्छ एन्ड एवे कॉल गुनागल आغي 9056563332 एन्ड 563333 गोललाइन मा कॉल गुनाह होला नि भलिमा होन्थे प्रतिक्रियाले सिने छपन पास 363332 र सुनै छपन पास 363335 मन लाग्यो गर्नुस् त्यो हाम्रो निश्चित घेरा भन्दा बाहिर नजानुस् हाम्रो आग्रह छ है मन लाग्छ हाम्रो लाइरा छ के त्यो तिमी जसले गरे खुलेर बोल्न कस्तो मन लाइरा थियो के गर्नु अलि त्यति झाडीले समस्या दिइरहेको छ कारण के छ न न नुन। है कि स्वागत गर्नु पहिला पनि मलाई सन्जुजी राधिका धेरै समय पछाड सन्जु भएको तिरो आनि रे आगी सञ्जु आ हजुर सबै ठीकै छ नि खाना खैना भयो हजुर भयो मैले त हजुरहरुको भयो त बसै भयो मेरो चाहिँ भइसक्यो समको चाहिँ के छ म त टन्न गाडा झिंगरिङे मडै भ्याङि नि हजुरले गर्न मरे नि त ओके आनि सञ्जु हजुर आरे दिनको सबै बिथाउने योजना छ त दिनहरु आ गरे बसनी छासी गरे बसले अन्तै पसमा बसने हो अन्त के जानु हो र के भनि सञ्जुले आज के गर्ने हजुर के या कविता भन्नुहोस् तर एउटा जे मन लाग्छ त्यही गर्न पाउनुहोस् है आउँछ अरे भन्नुभएको थियो तपाईँको आफ्नो मान्छेले सन्जुलाई नहुने भएन मिल्दै मिलेन है अघि सन्जु भाग्न गन या दइने नि भाग्नु भएन नि समस्याबाट भाग्नी हुइन कि समस्याको समाधान गर्नुपर्छ जुध्नु पर्छ के सन्जोजी कस्तो कमजोर हुनु भयो त सम्झीले कति हेपेर भन्छ नाइँ त्यस गर्न आउँदैन आउँदैन साची हो र अझै हैन होला तपाईले ढात्नु भयो अ म चाहिँ के गर्छु भोलि नि के म घर आउट जे गार वाले नसक्छु के त्यसै आउन गर्नुस् के गर्ने अरु अरु के गर्ने ल भन्नुस् के भन्नु पर्ला है भनेकै भनेर ल प्रयास गरौँ जा के वाला के के मासु जालमा तपाईँ जालमा परिसक्नु भएको छ अब त्यो एउटा हातमा बोतल के एउटा हातमा चिसो चन्गाई एउटा हातमा बोतल कुलादैमा फर्स्टै माटो जाउना थाले पोतलको पानीले आँखा सुनकै सानीले इजित गयो पिउने भाइले त्यो यसो आउँदैन रहेछ के सम्झनुहुन्थ्यो भन्दै थियो एकदमै हेलो नमस्कार हजुर म काठमाडौँको के भन्नु यो मौसम परिवर्तनमा लडी खेल्ने निलम अधिकारी हजुर हजुर हजुर म अहिले हाल चाहिँ भन्दिनँ म घर जाँदैछु होइन त्र बोल्ने है कस्तो झ्याली के पर्ने मलाई त बोल्नै नदिने भाइ तपाईँको हाल खबर हजुर मैले है म भोलि धेरै लामो गफ गर्नु सानो चौकी रहन्छु लोक छ क्या हजुरबाइन नातिको कुरा भएछ अरे क्या अनि नातिले चाहिँ हजुरबाले यस्तो ठिक्क तलकेको जुत्ता लगाएर आउनु भएछ अरे क्या अनि त लगाएर आएको देखेर चाहिँ के भन्यो अरे भने ए हजुरबाले भयो जुत्ता नातिले चाहिँ हजुरबालाई जुत्ता कतिमा किन्नु भयो भने ए कति हाल्नु भयो भन्नु भएछ क्या किन्नु भन्नु कति हाल्नु भयो भन्दाखेरि चाहिँ नातिले के ए हजुरबाले के भन्नुहुन्छ भने दुइटै खुट्टा हालेको नि अलिक ठिक भइसकेको छु सबै अर्पण एफएम भएको सम्पूर्ण श्रोताहरूलाई निलामी गरिदियो आराम भइसकेको जानकारी गराउँछु होइन सायद अनि म चाहिँ घर जाँदैछु केही समयको लागि म घरबाट भए पनि हजुरहरूलाई सबैलाई सम्झिरहनेछु है हजुर म हल्का सम्झिन्छु है त दाजु नै हजुर मेरो निसा बहिनी सुनिभएको होला हजुर रोपाइ थियो उहाँको रोपाइँले गर्दा अलिक बिजी हुनुहुन्छ होला निसा ए निरु निरु अनि निसा अनि सानु अनि सन्जुले मलाई चाहिँ बिरामी हुनुभएको छ भनेर जानकारी गराउनुभएको रहेछ उहाँलाई एकदम थ्याङ्क्यु भन्न चाहन्छु अनि उमा बानियाले नि मलाई यस्तो बिरामी छ भनेर यस्तो सिक्दो स्वास्थ्य कामना भन्नुभएको रहेछ उहाँलाई पनि थ्याङ्क्यु सन्जिता अस्मिता रम्रता अङ्किता अञ्जना गुमा एलिना सलिना ज्योति मिना लगायत सम्पूर्ण क्या मेरो बेस्ट फ्रेन्डहरू चाहिँ पाउँदाखेरि भरत चाहिँ मनोज भुजेल सम्पूर्ण आज मैले नाम लिएर त्यो सकिनँ गाडीमा छु त्यही भएर कल गर्न सकिरहेको छुइनँ अहिले राखिदियो हाकीद मै सुनिरहनु भएको छु त बांकी मनको आवाज रेडियो अर्पण 16 चार्टपुरगंज मेगा हाउस इन्टोनेटो नाइन मा रेडियो अर्पण जजको आवाज हो हैन अहा पक्कै पनि सुनिने रेडियो गीत सुन्नु पर्छ हैन हामी एउटा गीत सुन्छौ त बाइसम्पुलको लागि त्यो हामी राख्दै छौ त बागेको लागि सोला सिट्रो साइडमा त सडस ब्यानको आवाजमा त बागेको लागि सायद यु सम्मपछि सोर कमर्सियल ब्रेक ब्रेक फसि आउनु सुन्दै गर्न होला Aadroghia <laughs> naele ele jeown Choo dae neeedyen Onion haami button amechom Ghoo sifaya Tame her boss Burs <laughs> Aíλ crcae le hel amino Hamroi tara samao de joang Chokika dae hahail Aadroghia naei nele jeown Shume dae neeedyen Goun dame mine Komazao ce keine Ghoo su sufficient Tame her boss Tame her boss सुनु ए हजुर आज मैले गहना किनेर ल्याएँ नि एक पटक गरी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुनसारी ज्यासलबाट ल्याएको नि कम बाठी छु <laughs> त्यो पनि भनिराख्नु पर्छ र साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने जानकारी गराउँदछौ सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्सा चितोवन फोन शून्य छपन्न छ बयानब्बे दुई सय उना चार एकाउन्न बिस नौ सय असी प्रोपराइटर अनुप लामी छाने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 सम्पर्क बागलुङ मरिरत्न सुनचाली पसल रत्नगर दुई हाई स्कुल रोड फोन शून्य छप्पन्न पाँच साठी शून्य सत्ताइस मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न तिन सय सचालिस प्रोप्राइटर शमशेर घामल्य मरिरत्न घामल्युम हफि सनी घर को लागी, फनी चर पाएशी। सामान लगी फर्नीचर पैसी सामानी सस्तों सस्तों फर्नीचर दंग भाजू मेरी हेरी हेरी घर बुवा दिदी बहिनी, लौ हई दाजू भाई सम्झनु सही काँडी चोपको सस्तो फर्निचरलाई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 तिरा छोरी छोरी नजानु है उता घरको फेसनको पाँच लुगा जोता मनकामा मनकामा मन फ्यान्सी एक हजारमा हाई स्कुलको टाढीको बजालमा मनकामाना फ्यान्सी एक हजारमा हाई स्कुलको टाढीको बजालमा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 मन मा, मा हाई श्कुल को शहर बजारेस मेरे डिजिटल फोटो रो को फ्लेश को काम सा, कहाँ छोप्रेस हम्रे खर पर्सा बजार को चौबीस कोटी चोक अगाड़ी एक्सप्रेस हो डिजिटल प्रविधि पांच मिनट में प्रिंटोर्ड होर्डिंग बोर्ड लाइट बोर्ड फोटो तथा फोटो कपी को सुविधा लोड सेडिंग बेला में संपूर्ण काम करो प्रिंट एक्सप्रेस डिजिटल फोटो एंड फ्लेक्स प्रिंट खैरनी चार पर्सा बजार चौबीस को टीचोक बैंक तला प्रोपाइटर राजेन्द्र लकांद्री रमेश लकांद्री मोबाइल अंठानब्बे पांच पचास बैसठी दुई सड़चालीस अंठानब्बे चार तिरपन्न सत्ताईस सतासी एक्सप्रेस तपा को विश्वास तपा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 सेनेटरी फिटिंग का सामान सुपथ मूल्य पाइन हमी कहा कंपनी को धारो सात वर्ष को गारेटी पांडा मोटर रिजाल पोलिटैंकी जानकारी सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन ब्याङ्कको आडैमा रत्ननगर एक सौराइटर लिलानाथ मैनाली राजेन्द्र मैनाली मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय अस अठानब्बे आधिकारिक विक्रेता रहेको जानकारी ग्राहन टेस्ट SLC 2017, का साथ मा हमारा विशेषता अनुभवी शिक्षक द्वारा शिक्षण स्वच्छ तथा शांत वातावरण में पढ़ाई होने टाड़ा टाड़ा भैयाद्यादर होस्टल को, को। व्यवस्था कहाँ एक वर्ष प्लस टू में भर्ना खुलियों तुरंत संपर्क अपराइट ओपन स्कुल एन्ड कलेज सम्पर्क शून्य छप्पन्न छ पन्चानब्बे छ चौवन्न मोबाइल अन्ठानब्बे चार सन्ताउन्न शून्य सत्तरी चौरानब्बे रत्नगर बकुलहर कर्मचारी पेट्रोल पम्पसँगै नेपोनको भवनमा ल हजूर हमीपर् समझी सम्दी होने भय केटाकेटी एक अर् मन पराहाब कर्ने गहना को अर्डर कर हजूर ने चिंत लिन्न पर्दन होने वाला समझीजी हम्रे रत्नगर दुई सिमा हल रोड में सागर सुन चाँदी पसल छदिता लिखो हजुर हामी कहाँ स्वदेशी तथा विदेशी द्वारा निर्माण गरिएका आधुनिक किसिमका तयारी गर गरी अर्डर अनुसार तयार गरिने कम्प्युटर प्रविधिबाट नाप्तोल गरिने सुन खरिद गर्दा मात्र होइन बिक्री गर्दा पनि उचित रकम प्रदान गरिने एवं राशि अनुसारको व्यवस्था रहेको जानकारी गराइन्छ सम्पर्क सागर सुनची पसल रत्नगर दुई टाढी सिनेमा हल रोड मोबाइल अन्ठानब्बे चार पचास कर्मा। सुन मा सुन मधा हम प्रतिबद्धता सोचे थे जीवनभरी तीम केंद्र कि ही मिठा कुड़ा यो ठीकरता पाई लाई रार को ठीकरता पाई को सुरुवात को माया को लागी कही ले हासो <laughs> कही ले रोदन हाउ <laughs> नुहो तपाई हामी एकेशिन आसाउ हसाउ गाउ और नी रमाउ मात्रा जस्पर इंज्वेमा ज्वेमा <laughs>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 Anyway, <laughs> it's a break, it's nice. Just Just for... हुनुहुन्छ पर्दाभारी बाटो जसले हाम्रो आवाजलाई पढ्नको लागि होइन किनभने Anyway, call going go on to the number 0565633332 and 563333. Now call go on to the next one. And now I'm going to get to the next one. होइन म पनि इङ्ग्लिसै भनिदिन्छु नि त्यस्तो कमजोरी आउनुहोला आज तपाईँसँग जे प्रतिभा छ तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ प्रोग्राममा रहेर तपाईँलाई नाच्न आउँछ भने त्यो चाहिँ हामी देख्न सक्दैनौँ त्यसैले तपाईँ ननाच्नु ना ना होला त्यो बाहेक अन्य कुरा चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ हेर्नुभयो तपाईँलाई गजल भन्नुहोस् या कविता भन्नुहोस् एक्टिङ गर्न भन्नुहोस् हेर्नुभयो तपाईँलाई चुर्किला गीत होइन धेरै छन् होइन कुराहरू धेरै बाटोहरू छन् होइन जुन पनि क्याटेगोरीमा रह्यो तपाईँहरूले एउटा क्याटेगोरीलाई चुज गर्नुहोस् अनि हामीसँग के भन्छ मान्यता विशेष गरी भन्ने लागिरहेछ एकदमै बरफ खालको चिसो खायो भने एक चाँडो भेट्न आउनु त पाइन्छ होला नि आफ्नै सुनिरहनु भएको छ एक सय चार थुप्रो से। नपतु को जीवन हो तक जीवन हो छाया सुख दुःख दुबै जीवन हो बिना माया छटपटी छट पटी तर्पण हुमा ने घड़ी को अर की झुमी को नहीं हसी हसी बची दी inter yei ruki yes kubani Amen. <laughs> मै युज इन द गानिना फोटो वैन क्रवा समुद्र वैज्ञानिक ह्याम्ले प्रो सो द गाइज गाइज सो बिकम जस्ट फ्रीज सो हैन रेडियो हर फोन 104 थलो बासम बेग होस्ट पर सो बेग लागि सो बेग लागि तपाई सुन्दै छु आवाज आवाज प्रत्यक्ष सुनदै भएको साथमा सो गुण सपोर्ट बाछ र आजमा हुन्छ हैन सुडकिला भन्दा क्रोम छ तपाईको गिस सुने क्रोम छ बिदा माग्नु पर्छ भन्द बाग्र आजले एउटा सुडकिला भन्छु है त म के नि सुनछौ राज तपाईँ चुर्किला सुन्नुहुन्छ ओके राजले पनि चुर्किला सुन्नुहुन्छ अरे है शिक्षकले रामलाई भनेछ राम भन त काल कति प्रकारको हुन्छ भनेर भनेपछि अनि रामले भनेछ कि तिन प्रकारको हुन्छ सर भनेर भनेछ अनि भनेछ फेरि स्याबस अब तिनवटैको एउटा एउटा उदाहरण देऊ त राम भनेर भनेपछि अनि रामले के उदाहरण दिएछ थाहा छ मैले हिजो तपाईँको छोरीलाई देखेको थिएँ आज म उनीलाई माया गर्छु र भोलि म उसीलाई भगाएर लानेछु के मिलाएर भनेको थियो किसँगै आजलाई माग्नु पर्ने हुन्छ सुनेर साथ दिनु है कल गरिदिनु भयो हो गरी प्रोग्रामप्रति केही सुझाव पनि सल्लाह छन् प्रतिक्रिया पनि छन् भने कल गर्नुको लागि कॉल गरे हामी सो मेल मासिस दिस सिक्रेटमा हामीलाई पत्रसार पनि गर्न सक्नु होला हैछु हो र आजको यो कार्यक्रमबाट बिदा माग्न पर्छ देखिङ्कल सपोर्ट गमेत राजलाई बेसी धन्यवाद दिनसासो हाम्रो आवाजले द माइकको रेडियस अलसम प्राण भ रोन्थी मासिमासंग्रोलको आवाजमा के लिनुस यो संग द माइकको लागि झार्दै कार्यक्रम जस्ट फर इन्चोको आजको यो श्रृंखलाबाट म प्रतीक्षा प्रमसुम एकै साथ हामी मेदा मार्क्सु द बैंकको जय होस नमस्कार